प्रधानमन्त्री ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भारतको सहनामा सरकार परिवर्तन हुन लागेको नेता बिजुक्सेको आरोप माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाए सरकार ढाल्न संयुक्त लोकतान्त्रिक मोर्चाले सघाउने अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोगमा रोक लगाउने पाकिस्तानमा सैन्य शासन लागू गर्न माग गर्दै सहरभरि पोस्टर टाँगियो स्पेनिश साइकल राइडर कोंडा डोर बाहरिये ओलंपिकम धक्का संकेत प्रभावकारी सूचना काबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसन को बयानबे दशमलव दुई मेघाजर रेडियो यूनिटी डट प्रसारण भैई दिवसो तीन बजे यूनिटी खबर में स्वागत है मिलदीपेश देवाल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् माओवादीले सरकारलाई दिइएको समर्थन फिर्ता लिएपछि दुवै दलले प्रधानमन्त्रीको राजीनामा मागेका थिए तर प्रधानमन्त्री ओलीले संसदको सामना गर्छु भनेपछि सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो कांग्रेस र माओवादीलाई तीन सीट भएको नेकपा संयुक्तले सा पनि साथ दिएको छ काँग्रेसका प्रमुख सचेतक ईश्वरी नेौपानीका अनुसार दुई सांसदले हस्ताक्षर मजदूर किसान पार्टी का अध्यक्ष नारायण मान बीजुक्से सरकार परिवर्तन भारत को सहाना में दावी कर खेल में मधेशी वादी दल चेस खेल को सिपाही को जस्ते भूमिका में रहें उनके टिप्पणी समेत कर रफत संसार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा बिजुक्सेले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यो नेपाल र नेपालीको हितमा हुन सक्ने ठाने र भारतले देवबा प्रचण्ड र मधेसवादी दललाई गोटी बनाएर सरकार परिवर्तन गराएको आरोप लगाएका थिए वर्तमान सभामुख उनसरी घरती निवासमा काँग्रेस र माओवादी केन्द्रका नेताहरूको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र सहलखेल हुनुले सभामुखको निष्पक्ष र तथस्थतामा प्रश्न उठेको उनले बताएका छन् संवैधानिक जटिलताहरू समेत रहेकाले नयाँ सरकार गठनको विषय सहज नभएको जिकिर समेत उनले गरेका छनृ वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओली समस्या सामूहिक राजीनामा बुझाएका छन् प्रधानमन्त्री ओली समक्ष उप प्रधानमन्त्री एवं ऊर्जा मन्त्री तोप बहादुर राईमाझीले बुधबार आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा बुझाएका थिए प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उप प्रधानमन्त्री केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको सामूहिक राजीनामा पत्र बुझाएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतना अधिकारीले राई जानकारी दिएका छन् माओवादी केन्द्रले एमालेसित भएको नौ बुधे र तीन बुधे भत्र सहमति कार्यान्वयन नभएको भन्दै मंगलबार सरकारबाट फिर्ता हुने र आफ्नो नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रेसको सहयोगमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो केन्द्रको पदाधिकारी बैठक र संसदीय दलको बैठकले सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिइ गर्न समेत गरेको छ केन्द्रले बुधबारै व्यवस्थापिका संसद बैठक बस्नु अघि नै सरकार विरूद्ध अविश्वासको प्रस्ताव ल्याएको जनाइएको छ प्रधानमन्त्री ओलीको नेतृत्वमा दुई हजार बहतर साल असोज चौबिस गते तत्कालीन एकीकृत नेकपा माओवादी सरकारमा सहभागी भएको थियो नेतृत्व गर्न एमाले गरेको प्रस्ताव नेपाली काँग्रेसले अस्वीकार गरेको छ माओवादी केन्द्रले केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले काँग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको थियो तर एमाले ढिला गरे प्रस्ताव ल्याएको भन्दै काँग्रेसले त्यसलाई अस्वीकार गरेको हो काँग्रेस केन्द्रीय समितिको बैठकपछि सभापति शेरबहादुर देउबाले एमाले ढिला गरे प्रस्ताव ल्याएको बताएका छन् प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ मोर्चाका संयोजक समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका संसद भवन नयाँ परिसरमा आज संसारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने प्रश्न पार्नुभयो नया बन्न सरकार में सहभागीभावना नरक उनके जना बन्न्य सरकार ने मोर्चा के उठाई माग तथा विगत का समझौता कार्यान्वयन करो व्यवहार प्रदर्शन कर सहयोग करने और सहभागीय करने उनको भनाई थी जडार कोइराल कोट सड़कका कारण खसेको पहिरोले बस्ती नै विस्थापित हुन लाग्दामा पनि सुरक्षित आवास र राहतको व्यवस्था नगरेको भन्दै सड़कको सर्वे गर्न गएका दुईजना इन्जिनियरलाई गाउँले नियन्त्रणमा लिएका छन् जडार कोइराल कोट सड़कका कारण शुरू भएको पहिरोले बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको मालुमेला गाविस आठ आम बगरका बासिन्दाले मंगलबार दिउँसो सड़क डिभिजन कार्यालयका इन्जिनियरिङ सुरेन्द्र नेपाल र सहायक इन्जिनियरिङ प्रकाश श्रिलाई नियन्त्रणमा लिएका हुन। दुवैजनालाई प्रहरी चौकी मालुमेलामा बुझाइएको गाउँलेहरूले मंगलबार दिउँसोदेखि नै चौकी घेराउ गरेर बसिरहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक चेतबहादुर बहाद। चेत बुढाएले जानकारी दिनुभयो जिल्ला प्रशासन र सडक डिभिजनले क्षति पुर्याएको मूल्याङ्कन गरेर सुरक्षित ठाउँमा बस्ती दिनुपर्ने उनीहरूको माग रहेको छ इन्जिनियरिङ सुरेन्द्र नेपालले भने आफूहरूको यसमा कुनै दोष नरहेको भन्दै आफूहरूलाई थुने र समस्या समाधान नहुने बताउनु भएको छ सड़क खण्ड खसेको ढुङ्गा लागेर ओटा घर भत्किएका छन् भने चार परिवार विस्थापित भएका छन् पच्चीस परिवारको बसोबास रहेको गाउँमा निरन्तर सड़कबाट ढुङ्गा खसिरहेकाले बस्न सक्ने अवस्था नरहेको भन्दै बस्ती सार्न पटक पटक जिल्ला प्रशासन कार्यालयमा अनुरोध समेत गरिसकेका छनृ डोटीमा अरिंग्यालको टोकाईबाट तीनजना बिरामी भएका छन् इलाका प्रहरी कार्यालय दिपाइलका अनुसार अरिंग्यालको टोकाईबाट खतिवड़ा छका दश वर्षका मुकेश बोकटी बाह्र वर्षका गोविन्द भूल र चौध वर्षका नरेश भूल बिरामी भएका हुन् मुकेश र गोविन्दको अवस्था भने गम्भीर रहेको छ तीनैजनाको शैलेश्वरी पोलिक्लिनिक दिपाइलमा उपचार भइरहेको छ आँपखाना रूखमा चढ़ेका बेला उनीहरूलाई मंगलबार बेलुका अरिंग्यालले टोकेको थियो अब देश बाहर का खबर अमेरिका पाकिस्तान दीद् आये सहयोग में रोक लगने तैयारी अमेरिकी कांग्रेस समिति के पाकिस्तान आतंकवाद को जरो उसलाई दिँदै आएको सबै सहयोगमा रोक लगाउन अमेरिकी सरकारलाई सुझाव दिएको छ अमेरिकी विदेश मामिला सम्बन्धी उपसमितिको बैठकका क्रममा पाकिस्तान विरूद्ध व्यापक आलोचना भएको छ अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोगमा तत्काल रोक लगाई आतंकवाद प्रायोजित देशको सूचीमा समावेश गर्नुपर्ने धारणा समितिका अध्यक्ष मैठ शैल मनले राखेका छन् यसो त पछिल्लो समय पाकिस्तानलाई दिँदैआएको आर्थिक र सैनिक सहयोगमा अमेरिकाले केही हदसम्म रोक लगाएको छ विश्वमा कतिपय आतंकवादी हमलामा पाकिस्तानी र नागरिकहरूको संलग्न पुष्टि भएपछि अमेरिकाले यस्तो कदम चाल्न लागेको हो आफ्नो देशप्रति अमेरिकी नीतिबारे भने पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन पाकिस्तानमा सैन्य शासन लागू गर्न माग गर्दै विभिन्न शहरबाट पोस्टर टाङ्गिएको छ पंजाबलाई आधार क्षेत्र बनाइएको मुभ अन पार्टीले विभिन्न तेह्र शहरमा सेना प्रमुखको पोस्टर टाँगेर देशमा सैन्य शासन लगाउन माग गरेको हो सो पार्टीले वर्तमान सरकारलाई अपदस्थ गरी सेना प्रमुखकै नेतृत्वमा विज्ञहरू सम्मिलित सरकार गठन गर्न माग गरेको छ सो पार्टीका नेता अलि हास मिले संसारकर्मीहरूसँग भने पाकिस्तानमा सैन्य शासन लागू गर्ने बेला भइसकेको छ भन्ने कुरा सेना प्रमुखलाई बुझाउन हामीले अभियान थालेका हौँ उनका अनुसार दिन भन्दा लामो समय प्रधानमन्त्री नवाज सरीफ देश बाहिर हुनु अनौठो विषय हो यस बारेमा सेनाका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन र अन्तमा अब एउटा खेल खबर स्पेनिस साइकल राइडर अलबर्डो को्रान्समा जारी छन्स साइक, अन्तर्गत गत आइतबार सम्पन्न नभौ चरणको खेलको क्रममा घाइते भएका कोन्टा डोरको चोट निको हुन कम्तीमा चार हप्ता लाग्ने भएपछि उनी आसन्न ओलम्पिक खेलकुद प्रतियोगिताबाट समेत बाहिरिएका छन् उनको बहिरगमनले स्पेनिस ओलम्पिक टिमलाई निकै ठूलो क्षति हुने बताइएको छ पूर्व टुर को्डा डोर विश्व साइकलिङ कुनै पनि ठूला प्रतियोगिताका उपाधि दावेदार हुन् उता टूर डे फ्रान्सको दशौं चरणको समाप्तिपछि ब्रिटिस साइकल राइडर क्रिस फुमले समग्र तालिकामा अग्रता बनाएका छन् टीम स्काईका साबिक विजेता फ्रुमलाई पछ्याइरहेका बाइक एक एक्सचेन्जका एडम एड्स दोस्रो स्थानमा छन् भने क्विस स्पेसका डाइनिएल मार्टिन तेस्रो स्थानमा रहेका छन् यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने लागेको छ अन्तिममा प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक प्रधानमन्त्री ओली विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भारतको चाहनामा सरकार परिवर्तन हुन लागेको नेता बिजुक्सिएको आरोप माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाए सरकार ढाल्न संयुक्त लोकतान्त्रिक मोर्चाले सघाउने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 तपाई र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा र चाहिएको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ